भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणलाई सार्थक बनाउन सरकारद्वारा उच्च स्तरको परामर्श सरकारभित्र र बाहिर रहेका दलका दल नेताहरूसँग छलफल पार्टीभित्रको गुट उपगुट अन्त्य भएको हिमालय अध्यक्ष ओलीको दावी महाधिवेशनको बात प्रतिवाद त नउठाउन नेताहरूलाई आग्रह चितोवनको नानगढबाट अवैध पन्ध्र हजार कुखुराको चल्ला नियन्त्रणमा लिई नष्ट नारायणीमा पानी बढ्दै गएपछि नवटपरासीको सुस्तामा खेतीयोगी भूमि कटान शुरू इजरायल और पैलेस्टाइनी लड़ाकू समूह महावेश को संघर्ष रोकन राष्ट्र संघ का महासचिव मोन ने पहल करने युद्ध रोक शांति वार्तातर्फ अगर बढ़् पड़ने मोन को चोड़ रामाचार विषय में सावजनिका समिति को चाशो पचिल नमस्कार नमस्कारमैगाटन केही साथ पाँच बजेको नरेन्द्र मोदीको यसै महिना हुने औपचारिक भ्रमणलाई सार्थक बनाउन सरकारले उच्च स्तरीय परामर्श प्रारम्भ गरेको छ हुने द्विपक्षीय वार्ता तथा नेपालले उठाउनुपर्ने विषयका बारे सम्बन्धित विज्ञहरूसँग सरकारले श्रृंखलाबद्ध परामर्श थालेको छ सरकारले नेपाली कंग्रेस नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी ए नेकपा माओवादी र बाहिर रहेका नेकपा माओवादी राप्रपा नेपाल राष्ट्रिय जनमोर्चा मधेसी जनअधिकार फोरम नेपाल मधेसी जनअधिकार फोरम लोकतान्त्रिक तराई मधेस लोकतान्त्रिक पार्टी लगायत दलहरूसँग छलफल शुरू गरेको छ परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डे र वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापाको उपस्थितिमा गत शुक्रबार पूर्व गृह सचिव एवं वाणिज्य तथा आपूर्ति सचिवहरूसँग परराष्ट्र मन्त्रालयमा परामर्श बैठक भएको थियो सीमा सुरक्षा अपराधिक गतिविधि नियन्त्रण वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषयका साथै भारतसँगको व्यापार घाटा कम गर्दै आयात प्रतिस्थापन तथा निर्यात उपाय उपायबारे पूर्व सचिवहरूले सुझाव दिएका थिए उप्रधान एवं संघीय मामला तथा स्थानीय विवास मंत्री प्रकाश मान सिंह ने मुल्क अहिल असाम्य राजनीतिक परिस्थिति गुजरी रहू राजक अस्थिरता हटाने मुख्य चुनौती रहें वतामंड कार्यक्रम में सिंहले मुलूक में राजनीतिक स्थिरता कायम नवे विस निर्माण का काम गति ली दल मि राजक संकट चाहन् पर्ने भिंग दलहरू बेच सहमति कायम गरेर माग आठ भित्रै संविधान जारी गर्नुपर्ने भयो मन्त्री सिंहले राजनैतिक अस्थिरताका कारण विकास निर्माणका काम अघि बढ़न नसकेको गुनासो भयो ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भित्रको गुट उपगुट अन्त्य हुने बताउनु भएको छ पार्टीका नेताहरूलाई काठमाण्डुको एक होटलमा दिवाभोजको आयोजना गरेर ओलीले पार्टीभित्रको गुट उपगुट चुनावपछि अन्त्य भएको दावी गर्नुभएको छ एउटै खाटमा सुतेपछि खुट्टा लाग्छ ओलीले भन्नुभयो पार्टीलाई बलियो बनाउन अलिअलि घचघुच हुनु स्वाभाविक हो अध्यक्ष ओलीले पार्टीलाई गतिशील बनाउने पनि बताउनु भएको छ महाधिवेशनको वाद प्रतिवादलाई नउठाउन ओलीले नेताहरूलाई आग्रह गर्नुभएको छ मुलुक बनाउने दृष्टिकोण एमालेसँग मात्रै रहेको दावी गर्दै ओलीले सशक्त रूपमा प्रस्तुत हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ अध्यक्ष ओलीले आयोजना गर्नुभएको दिवा भोजमा निवर्तमान अध्यक्ष झलनाथ खनाल वरिष्ठ नेता माधव कुमार नेपाल उपाध्यक्ष भीम रावल उपस्थित हुनुभएन नेता नेपाल अहिले दिल्लीमा हुनुहुन्छ नेकपा माओवादीले जलस्रोतमा भारतको एकाधिकार हुने गरी सम्झौता गर्ने तयारीबारे सरकारको धारणा माग गरेको छ माओवादी अध्यक्ष मोहन वैतीले आशा विज्ञप्ती जारी गरी जलश्रोत विकास सम्बन्धी सम्झौता र माथिल्लो कणाली सन्दर्भमा निरामुखी पी पीडिया सम्झौता गर्ने तयारी भएको खबरप्रति पार्टीको गम्भीर ध्यानक्षण भएको जनाउनु भएको छ असमान सन्धि सम्झौताहरू खारेज गर्न पहल गर्नुको साठौं निरात्मुखी पीड़िय सम्झौता गर्ने तयारी भइरहेको र बाँकी बचे खुजेको सम्पूर्ण जलस्रोत भारत र भारतीय कम्पनीहरूलाई सुम्पिनु पर्ने गरी सम्झौताको मस्यौदा तयार हुँदै गरेको समाचारबाट सम्पूर्ण देशभक्त नेपाली जनतालाई स्तब्ध बनाएको वैद्यले विज्ञप्तिमा भनिएको छ त्यस बारेको वास्तविक यथार्थता के हो सरकारबाट अविलम्ब सार्वजनिक गरियोस् र कुनै पनि मूल्य मान्यतामा त्यस प्रकारको लकारका लगायतका असमान सन्धि सम्झौताहरू नगरियोस् भनी नेपाल सरकारसँग हाम्रो पार्टी जोरदार माग गर्दछ दुई समूहका विद्यार्थीबीचको झडपपछि असन्तुष्ट समूहले काठमाण्डको घण्टा घरमा रहेको त्रिचन्द्र क्याम्पसको पुस्तकालयमा आगजनी गरेको छ क्याम्पस हाताभित्र विद्यार्थीबीच झडप हुँदा एकजना विद्यार्थी घाइते भएका छन् खुकुरी प्रहारबाट घाइते भएका प्रेम केसीको काठमाण्ड मोडल अस्पतालमा उपचार भइरहेको छ अनि राजव्यूले आफ्ना कार्यकर्ता केसीलाई नेविसंघका कार्यकर्ताले खुकुरी प्रहार गरी घाइते बनाएको दावी गरे पनि नेविसंगले भने व्यक्तिगत झगड़ालाई संगठनसँग जोड़िएको भन्दै आपत्ति जनाएको छ घटनापछि विद्यार्थीले क्याम्पस ताभित्रको बिपी पुस्तकालयमा आगजनी गर्नुका साथै स्वतन्त्र विद्यार्थी युनियनको कार्यालयमा पनि तोड़फोड़ गरेका छन् आगजनीबाट पुस्तकालयमा रहेका हजारौं पुस्तक र शोधपत्र समेत जलेका छन् चितवनको नानगढबाट प्रहरीले आज बिहान अवैध पन्ध्र हजारको कुराको सल्लाह सहित दुईजनालाई नियन्त्रणमा लिएको छ विशेष रूपको आधारमा चेकचाँच गर्ने क्रममा एउटा प्रहरीकाले नानगढले पुलचोकबाट नातिख सात सुना पाँच पाँच नम्बरको ट्रक सिर अवैध सल्लाह नियन्त्रणमा लिएको हो नलप्रासीबाट चितवनको टाढ़े र हेटौडा ल्याउ ल्याउँदै गरेको अवस्थामा सो परिणामको सल्लाह सेधा दुई सनालाई नानगढको पोल्चोकबाट नियन्त्रणमा लिएको उडा प्रहरीकालले नानगढ़का प्रहरी, प्रहरी निरीक्षक राजकुमार थिङले जानकार दिनुभयो ट्रकमा चेक जाँच गर्दा अवैध रूपमा भारतबाट ल्याएको सल्लाह प्रहरले बरामद गरेको जिल्ला पशु सेवाकाले चितुङका पशु चिकित्सक महेन्द्र शाहले जानकार दिनुभयो प्रहरले बरामद गरेको अवैध सल्लाह पशु क्वारेन्टाइन चेकपोस्ट आँटारीलाई बुझाइएको थियो सल्लाह पशु सेवा कार्यले प्रहरीको रोहवरमा नष्ट गरेको छ नेपालको खुल्ला सिमानाका कारण भारतीय बजारबाट नेपाली बजारमा अवैध रूपमा कुराहरू भित्रिन थालेपछि त्यसलाई रोक्न प्रहरीले सक्रियता बढ़ाएको छ भने व्यवसायीहरू सनाको भएका छन् सन। पाम एग्रोटेक एन्ड बायो इनर्जी नेपाल प्राली भरतपुरका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएपछि कम्पनीमा कार्यरत मजदूरहरूले जिल्ला प्रशासन तथा प्रहरी कार्यालयमा चार बुदे माग पत्र बुझाएका छन् उद्योग विस्तारको अवस्थामा रहेको पाम एग्रोटेकलाई बन्द गराउँदा आफूहरूको रोजीरोटी खोसिने खतरा बढ़ेको भन्दै श्रमिकहरूले रोजगार विरूद्ध राजनीति नगर्न माग गरेका छन् एग्रोटेकका संचालक रूद्रगिरीलाई घ खेतीमा संलग्न विभिन्न जिल्लाका किसानले नियन्त्रणमा लिएर जिल्ला प्रहरीमा बुझाएका थिए पटक पटक ह्यू कुमारी को पात्र बिरुवा लैजाने आश्वासन दिए सहमती अनुसार नलगेको भन्द यही दुई गते जिला प्रहरी कार्य में बुझाया का थे उजुरी अनुसार ठगी मुद्दा अगाड़ी बढ़ाने तैयारी जिला प्रहरी कार्यालय चितोवुन ने जनाये रोपे छ महीना उत्पादन शुरू होने और छ वर्षसम एवटे बिरू आमदानी लकने प्रलोभनवा घीउकुमा को खेती करी नैरान बंद आया प्रशासन कार्यालय में बुझाइए मग पत्र में घिउकुमा कृषक को सूची में कम्पनीमा कार्यरत मजदूरहरूको नाम समावेश गरिएको छ दुलाल बाहेकका अन्य घिउकुमारी कृषकहरू सबै चितवन बाहिरका रहेका छन् गिरी पक्षका बाहिरी जिल्लाका कृषकको चारबुदे मागसहित संयुक्त रूपमा सञ्चालक गिरीको रिहाईको माग गर्दै मागपत्र बुझाएका छन् पात र बिरूवा लगेको एक महिनाभित्र भुक्तानी दिने सहमति पत्रमा उल्लेख भए पनि एक वर्ष दिनसम्म भुक्तानी नपाउँदा किसान मर्कामा पर्ने गरेको खक बहादुर रायमाझीले बताउनु भएको छ चिदौवनमा मात्रै दस विघा क्षेत्रमा घिउ कुमारीको खेती भइरहेको कु। पाम एग्रोटेक एण्ड बायो इनर्जी नेपालले जानकारी दिएको छ किसानसँग दस रूपयाँमा खरिद गरेको बिरूवा अरू किसानलाई चालिस रूपैयाँमा बिक्री गर्दै यसको क्षेत्र विस्तार गरिदिआएको छ चिदोवनको दिव्यनगर मंगलपुर भरतपुर माड़ी लगायतका क्षेत्रमा यसको खेती हुने गरेको छ चिदोवन बाहेक सुदूरपश्चिमको कञ्चनपुर पहाड़ी जिल्ला लामजुङसम्म घिउ खेती गर्ने किसान रहेका छन् सौन्दर्य सामग्री तथा औषधि बनाउन प्रयोग हुने घिउकुमारी विदेश निर्यात हुने आश्वासन पाएर किसानले खेती गर्न शुरू गरेका हुन् उद्योग वाणिज्य संघसित उनका वरिष्ठ सहनलाल प्रधानले उद्योग बन्द नगरी छलफलको माध्यमबाट समाधानको बाटोमा अगाडि बढ़नुपर्ने बताउनुभयो समाजका अगुवाहरूको रत्नगरमा भएको भेलाले राष्ट्रिय सचेत स्वतन्त्र नागरिक समाज सिथोन गठन गरेको छ नागरिकको अधिकारको क्षेत्रमा काम गर्न गठित समितिको अध्यक्ष संयोजकमा नारायण प्रसाद सुवेदी उप संयोजकमा योगराज सुवेदी सचिवमा शिवप्रसाद चारिस र कोषाध्यक्षमा टेकारम लामिसाले रहनु भएको छ एघार सदस्यीय समितिको सदस्यहरूमा रूद्र बहादुर गुरूङ कपिल खिमिरे उत्तम घिमिरे मोती प्रसाद भूषाल सोहरा चौधरी सुनबहादुर से गीता सुबेदी रहनु भएको छ समाजको जिल्ला कार्य समिति गठन गरिएको भए पनि हरेक जिल्लामा शाखा विस्तार गरी नागरिक अधिकारको चित्रमा काम गर्ने नयाँ संस्थाको रूपमा विकास गर्ने योजना रहेको संयोजक नारायण प्रसाद सुवेदीले जानकार दिनुभयो वहाँले नागरिकको का अधिकारका लागि पार्टी तथा संस्थासँग सम्वाद गरी निचोड़मा पुग्ने काम समाजले गर्ने बताउनुभयो रत्न नेपाली कंग्रेस नगर समिति रत्नगरको आयोजनामा आज बीपी चिन्तन र वर्तमान सान्दर्भिकता विशेष अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तित्वकोला प्रतियोगिता सम्पन्न भएको छ बीपी कोइरालाको को एक सय जन्म अवसरमा आयोजना गरिएको प्रतियोगितामा युनिक एकाडेमीका विराज खनाल प्रथम भएका छन् भने स्काई राइडर माविका उत्सव घिमिरे द्वितीय वैरिया माविकी प्रतिमा पौडेल तृतीय र एकता शिशु निकेतनका वासुदेव बिकले सान्वना स्थान हासिल गरेका छन् बीपी चिन्तन प्रतिष्ठान चितवनका अध्यक्ष देवेन्द्र सुबेदीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिताको उद्घाटन सत्रमा पूर्व सांसद एकनाथ राणाभार क्षेत्रीय सभापति कुमार कार्की नेपाल प्रजातान्त्रिक सेनानी संघका केन्द्रीय सदस्य त्रिलोचन निर्मल पौडेल कंग्रेस जिल्ला सदस्य नेमराज पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभयो प्रतियोगिता नगर सभापति रूपन घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो करेण्ट लागिरह आज बिहान सिराहाको विष्णुपुर प्राचारमा एक युवकको मृत्यु भएको छ मृत्यु हुनेमा स्थानीय चालिस वर्षीय धर्मनाथ यादव रहेको जिल्ला प्रहरीकाली सिराहाले सुनाएको छ घर अगाडिको विजुलीको खम्बामा उकिङ गरेर तार तानिरहेका यादव करेन्ट लागेर गम्भीर घाइते भएका थिए घाइते यादवको उपचारका लागि मिचैया स्थित विष्णु क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको हो नारायणी नदीमा पानी बढ़दै गएपछि बाढ़ीले नलपरासीको सुस्तामा खेतीयोग्य भूमि कटान गरेको छ सुस्तामा करिब 30-35 विघामा लगाइएको धान र उखुबाली नारायणी नदीले कटान गरेको छ भने भारतीय सरकारले नारायणी नदीमा छ फिटको टोवाल निर्माण गर्नुपर्ने भए पनि दुई फिटको मात्रै टोवाल निर्माण गरेकाले गाउँमा पानी पस्ने सम्भावना बढ़ेको छ चुस्तावासीहरूले कटान रोक्नका लागि प्राविधिक रूपमा काम गर्न सरकारसँग माग गरेका छन् यता नवल सहायक सदरमुकामको रूपमा रहेको रहेको कावासुती क्षेत्र केरुंगे खोलाका कारण बाढ़ीको उच्च जोखिममा रहेको छ नेपाल भारत सीमा क्षेत्र अन्तर्गत कपिले वस्तुको कृष्ण नगर सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबेको टोलीले दश गजा क्षेत्र अतिक्रमण गरेको छ सीमा सुरक्षा भारतीय पक्षीबाट खटिएको एसएसबेको टोलीले दश गजा क्षेत्रमै अस्थायी सीमा पोस्ट निर्माण गरी सीमानामा निगरानी बढ़ाएको छ नेपालको कृष्णनगर सीमासँगै भारतको बढ़ानी सीमातर्फबाट दश गजा अतिक्रमण गरी बनाइएको अस्थायी सीमा पोस्टमा बसी उनीहरू सीमा डटीमा खटिएका छन् नेपालतर्फबाट सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीहरू भने दश गजा बाहिर नेपालतर्फ पा बसेर ड्यूटी गरिरहेका छन् भारतीय एसएसबीले करिब पाँच मिनट दश गजा क्षेत्र पछि अस्थायी पोस्ट बनाएको छ यसरी दश गजार क्षेत्रभित्र अस्थायी पोस्ट निर्माण गरी ड्यूटी गरिरहँदा समेत नेपालतर्फका सरकारवाला प्रहरी प्रशासन कार्यालयलाई कुनै पत भएको छैन नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक असयमा भर्ना खुलेको छ खुलातर्फ दुई सय चालिस आदिवासी जनजातितर्फ छैसठी मधेसीतर्फ सन्ताउन्न महिलातर्फ 40, दलित तर्फ तीस पिछड़िएका क्षेत्रतर्फ 11, र अमर प्रहरी र असक्त प्रहरी परिवारका लागि 9 सीट गरी चार सय त्रिपन्न सीटमा भर्ना आह्वान गरिएको छ साउन पाँच गतेदेखि भदौ चार गतेसम्म क्षेत्रीय र अञ्चल प्रहरी कार्यालयमा फारम लिएर बुझाउन सकिने नेपाल प्रहरीले जनाएको छ त्रिभुवन विश्वविद्यालय वा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवृणता प्रमाणपत्र तह वा सो सरहको योग्यता भएका अठार वर्ष पूरा भई चौबीस वर्ष ननाघेका व्यक्तिले दरखास्त दिन सक्ने नेपाल प्रहरीका प्रवक्ता गणेश केसीले जानकारी दिनुभएको छ सरकार र शिक्षक संघ संगठनबीच सहमति जुट्न नसक्दा संशोधित आठौं शिक्षा ऐनको मस्यौदा संसदमा पेश गर्न ढिलाइ भएको छ अस्थायी शिक्षकको समस्या पेन्सन र उपदान लगायतका विषयमा कुरा नबिल्ला ऐन बनाउने प्रक्रियामा ढिलाइ भएको हो सरकारले यसअघि नै संसदमा ऐनको मस्यौदा लैजाने तयारी गरेको थियो संसदमा पेश गर्नु अघि शिक्षक संघ संगठनका प्रतिनिधिहरूसँग भएको छलफल टुङ्गोमा पुग्न नसक्दा तथा प्रक्रिया अघि बढ़न नसकेको हो शिक्षकहरूका समस्या समाधान हुने गरे एनमा व्यवस्था गर्न शिक्षक संघ संगठनले माग गर्थे आएका छन् तर आर्थिक स्रोत जुटाउन कठिनाई भएको भन्दै शिक्षा मन्त्रालयले यसलाई टुङ्ग्याउन सकेको एन छैन एनको टुङ्गो नलाग्दा विद्यालय क्षेत्र सुधार कार्यक्रम लागू गर्न तथा सरकार र शिक्षक बीचको सम्झौता कार्यान्वयन गर्न समस्या भएको छ ऐन नबन्दा कक्षा बाह्रसम्मलाई विद्यालय शिक्षा बनाउने व्यवस्था मलमा परेको छ एन पास भई लगतै सरकारले बाह्र कक्षासम्म लाई विद्यालय त बनाएर कक्षा दशको परीक्षा क्षेत्रीय तहमै र कक्षा बाह्रको परीक्षा राष्ट्रिय रूपमा गर्ने तयारी गरेको छ एन बन्न ढिलाइ हुँदा शिक्षा क्षेत्रमा समस्या बढ़दै गएको नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव लक्ष्मण शर्माले बताउनुभयो अपपालो अर्पण जनावाजको अर्पण जना आवाजमा हिजो हाम्रो प्रश्न थियो धर्म संस्कृतिको रक्षाका लागि के गर्न सकिएला ए युवालाई प्रेरित गर्ने बी प्रचार प्रसार गर्ने सी पश्चिमी संस्कृतिमा रोक लगाउने तपाईंले पठाउनु भएको मतको पर अन्तिम परिणाम यस्तो रहेको छ ए युवालाई प्रेरित गर्ने भन्ने चौन्न प्रतिशत बी प्रचार प्रसार गर्ने भन्नेमा सोह्र प्रतिशत र सी पश्चिमी संस्कृतिमा रोक लगाउने भन्ने बत्तीस प्रतिशत मत व्यक्त गर्ने तपाई सम्पूर्णलाई धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ बढ़दो रगतको अभाव कम गर्न के गर्दा उपयुक्त होला ए जनचेतना बढ़ाउने बी विदेशी नै युवालाई रोक्ने र रक्तदान कार्यक्रमलाई धेरै गर्ने अर्पण जन आवाज में तीन मत दिन सकूने जिसको मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर टाइप गरी एक बी ओ स्पेशीएलएल पोल टाइप गी आपूला लगे उत्तर ए बी वा सी टाइप करी चौवालीस वा पैंतालीस पचपन्न में पठान अर्पण जन मत परिणाम हरक साझा पांच बजे अर्पण बुलेटिन प्रस्तुत करने मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम सैतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम त्याइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ त्यस्तै ते भोलि बिहानैदेखि घाम लाग्न सक्ने महाशाखाको भनाई छ मौसम हेर्ने सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ एस अर्पण मौसम का लागी जारी गरिये हो। पालो ट्राफिक खबर को नानगढ़ हेटौड़ा बीरगाज सड़क खंड खुला नानगढ़ मुगलिन मुगलिन नौबी सेठमंड सड़क खंड दमौली पोखरा सड़क खंड रानगढ़ परासी बुटबुल सड़क खंडला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 अप्न्तराष्ट्रिय समाचार संयुक्त राष्ट्र संघका महासचिव वान किमओले इजरायल र लडाकु लडाकुसम्म हमास वेशको संघर्ष रोक्न पहल गर्नुहुने भएको छ हमास नियन्त्रित क्षेत्र गाछमा संघर्ष रोक्ने प्रयास स्वरूप महासचिव वान आस कतारसँग लागेको अन्तर्राष्ट्रिय संचार माध्यमले सुनाएका छन् कतारको राजधानी दोहा महासचिव आन कुवेद जेरो सिलम रमलाह र अम्मा जानुहुनेछ कतारमा महासचिव उानले हमासको पक्ष लिइरहेका कतारे नेतासँग भेटवार्ता गर्नुहुनेछ फलेस्टनी राष्ट्रपति मोहम्मद अब्बास पनि कतार जना लागेको बीबीसीले जनाएको छ हमासका निर्वासी र नेता खालिद मेसुल पनि अहिले कतारमै रहेको समाचारमा उल्लेख छ महासचिव उानले युद्ध रोकिएर शान्ति वार्तातर्फ अघि बढ्नुपर्नेमा जोड़ दिनु भएको छ दु हप्ता दे हमें संघर्ष चलिखे ईसरायली आक्रमण में मरीने पैलेस्टाइनी को संख्या तीन सय नाक्रयली आक्रमण में तीन सय चालीस जना पैलेस्टाइनी ज्यान गए हम लड़ाकू को आक्रमण में दुई जनाली सैनिक ईसरायल अथल आक्रमण को शिकार सर्वसाधारण पैलेस्टाइनी भईर छन राष्ट्र संघ ने चला चौतीसवटा राहत शिविर में चालीस हजार प्यारेटानी रही बीबीसी को समाचार में उल्लेख मलेसियाली विमान दुर्घटनाको अनुसन्धान बिना अवरोध गर्ने व्यवस्था मिलाउन पश्चिमा राष्ट्रहरूले रूससँग आग्रह गरेका छन् रूस समर्थित पृथकतावादीहरूले मिसाइल प्रहार गरी मलेसियन एयरलाइन्सको विमान खसालेको आशंका विश्वभरले गरिरहेका बेला अनुसन्धानमै अवरोध गरेपछि पश्चिमा राष्ट्रहरूले रूससँग सो आग्रह गरेका छन् डच प्रधानमन्त्री मार्क रूटले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरी सबैभन्दा बढ़ी आफ्ना नागरिक मारिएको सो घटनाको पूर्ण र निष्पक्ष छानबिनमा सघाउने व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ अमेरिका र ब्रिटेनले पनि पूर्ण पहुँचको व्यवस्था मिलाउन आग्रह गरेका छन् अनुसन्धानकर्ताहरूलाई प्रवेश नदिई पृथकतावादीहरूले दुर्घटनास्थलबाट प्रमाणहरू नै नष्ट गर्न खोजेको आरोप युक्रेनले लगाएको छ अब खेल समाचार र संसदको सार्वजनिक लेखा समितिले अखिलले पाल पूर्व संघ एन्पामा भएको भ्रष्टाचारको विषयमा चासो जनाएको छ इन्फामा भएको भ्रष्टाचार छानबिन गर्न माग गर्दै परेको उजिरीका आधारमा लेखाले एनफामा भएको भ्रष्टाचारको छानबिन शुरू गरेको हो सार्वजनिक लेखा समितिले अखिलले पाल फुटवालसँग एन्फाको पछिल्लो पाँच वर्षको हिसाब मागेको छ समितिको आज बसेको बैठकले एन्फालाई तीन दिनभित्र पछिल्लो पाँच वर्षको काम कारवाही र लेखन परीक्षणको विवरण माग गरेको हो इन्फा अध्यक्ष गणेश थापाले विदेशबाट आएको सहयोगसित आर्थिक हिनामिना गरेको र का तत्कालीन फुटबल अधिकारी मोहम्मद बिन हमार पैसा लिख भेद लेखा समिति में इन्फा उपाधक श्री कर्मा छिरींग शे सहित पदाधिकारी ने उजरी दी रो जर्मन मिडफीडर व्स्टीन स्वाइंस टाइगर विश्वकप में विजयी भयसग जर्मन टीम का नया कप्तान हुन सकने वताइक निमित कप्ता फिलीप लाहम ने अंतरराष्ट्रीय फुटबल अप्रत्याशित रूप में सन्यास लिये स्वाइंस टाइगर को संभावना बढ़े अर्जेन्टिना विरूद्व के फाइनल बावजूद उनके बहादुर पूर्वक खेले लाहम टीम में छा टाइगर उनका सहायक रहे भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणलाई सार्थक बनाउन सरकारद्वारा उच्चस्तरको परामर्श सरकारभित्र र बाहिर रहेका दलका नेतासँग छलफल पार्टीभित्रको गुट उपगुट अन्त्य भएको हिमालय अध्यक्ष ओलीको दावी महाधिवेशनको बात प्रतिवादलाई नउठाउन नेताहरूलाई आग्रह सिधोवनको नानगरबाट अवैध पन्ध्र हजार कुखुराको चलानी नियन्त्रणमा लिई नष्ट नारायणीमा पानी बढ्दै गएपछि नवलपरासीको सुस्तामा खेतीयोग्य भूमि कटान शुरू इसरायल र प्यालेस्टाइने लडाकु समूह मासवेशको संघर्ष रोक्न राष्ट्र संघका महासचिव पहल गर्ने युद्ध रोकेर शान्ति वार्तातर्फ अघि बढ्नुपर्ने मामोनको चोड र एन्फामा भएको भ्रष्टाचारको विषयमा सार्वजनिक लेखा समितिको चासो पछिल्लो पाँच वर्षको हिसाब किताब माग अवश्त साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो सहकर्मी अनि तारियालसँगै सुजिता हमाल विदा हुन्छु नमस्कारको साथमा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 पन्न घड़ेरी खरीद करी ठुक्कनो संपर्क का गोपाल पौड़े रत्न मोबाइल अंठानब्बे चार पचास उन्ना पचास सात सौ अट्ठाइस प्रेम हिमाली चैनपुर मोबाइल अंठानब्बे चार तिरपन्न अड़सठी शून्ना पचहत्तर बस्नेैनपुर मोबाइल अंठानब्बे चार शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारो पंप संगोन नंबर शून्य छप्पन्न पांच तिरसठी दुई दक्ष प्लम पेट्र को व्यवस्था का साथ हीता एटिट्यूट मल्टीलर्निंग नदी पांच विषय टू करना पाइने साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटीच्यूट मल्टीलर्निंगडेमी चार पर्सा नारायणी डेवलपमेंट बैंक को माथि मोबाइल अंठानब्बे चार बावन्न छियालीस एक र्ग जर्मनी अफसेट मेसिन, मेसिन द्वारा एकै साथ रंगीन छपाई गर्ने एक मात्र छापा कोड शून्य छप्पन्न पाँच छब्बिस सात छ एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न नेक्स्ट अडचालिस एजुकेसन कन्सल्टेन्सी राम्रो नतिजा ल्याउने तपाईँको सपना